प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा उठाउने एजेन्डा टुङ्गो लगाउन सरकारलाई कंग्रेसको सुझाव मोदीको भ्रमणका बारे छलफल गर्न प्रमुख तीन दलको बैठक आज पनि बस्दै राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्नुपर्ने एमाले अध्यक्ष ओलीको जिकिर सरकार गठनका बेला गरिएको सातबुद्ध सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड नेपालमा बाको संख्या त्रिसठी प्रतिशतले वृद्धि चितवनमा एक पुग्यो नानगढ़मा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गयो गाजा क्षेत्रमा भएको पछिल्लो आक्रमणबाट बालबालिका सहित 30 भन्दा बढीको मृत्यु आक्रमण अझै लम्बिने इजरायली प्रधानमन्त्री नेतान्याहुको भनाई र रियल म्याड्रिडका स्ट्राइकर पोर्चुगाली खेलाडी क्रिस्टिया रोनाल्डोलाई गोल्ड फिफ्टी अवार्डको उपाधि नमस्कार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा उठाउने एजेन्डाको तत्काल टुङ्गो लगाउन सरकारलाई सुझाव दिएको छ प्रधानमन्त्री बैठकले मोदीको भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा प्रयोग गर्न सकिने गरी एजेण्डा तय गर्न निर्देशन दिएको कंग्रेस प्रवक्ता दिरेन्द्र बडुले जानकारी दिनुभएको छ यो भ्रमणलाई हाम्रो राष्ट्रिय हितमा अधिकतम उपयोग गर्नुपर्छ बडुले भन्नुभयो पावर ट्रेड पनि राष्ट्रिय हितमा उपयोग गर्नुपर्छ सरकारले भ्रमण शुरू हुनु अघि नै सम्झौताहरूको बारेमा टुंगो लगाउनु पर्नेमा जोड़ रहेको उहाँले बताउनु छ बडुले सरकारले तय गरेको एजेण्डालाई दलहरूको बीचमा छलफल गरेर अन्तिम रूप दिइने पनि बताउनुभयो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दैछ प्रधानमन्त्रीको सरकार निवास बालवाटारमा अहिले केही बेरपछि बस्ने बैठकले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई ऐतिहासिक र उपलब्धी बनाउने विषयमा सत्तारूढ़ तथा प्रमुख प्रतिपक्षी दलबीच छलफल हुनेछ बैठकमा सत्तारूढ़ नेपाली कंग्रेस नेकपा एमाले र प्रमुख विपक्षी ए नेकपा माओवादीका शीर्ष नेता बीच मोदी भर्मणलाई नेपालको हितमा उपयोग गर्ने विषयमा थप छलफल हुनेछ यसअघि सोमबार बसेको बैठकमा सत्र वर्ष पछि हुन लागेको भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणमा नेपालले उठाउने विषय र आवश्यक तयारीका बारेमा छलफल भएको थियो बैठकमा छब्बीस सभासद मनोनयन संविधान निर्माण प्रक्रिया लगायतका समसामयिक विषय पनि छलफल हुनेछ यसअघि नेपाल भारत सीमा विवाद र जलविद्युत परियोजनाका विषयमा भारत सरकारसँग छलफल गर्नु अघि प्रधानमन्त्रीले सोमबार हिजो नै जलस्रोत मन्त्रालयसँग छलफल गर्नुभएको थियो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्नुपर्ने बताउनु भएको छ सिंगापुरमा उपचार गरेर आज फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग ओलीले सरकार बनाउँदा भएको सहमति गफका लागि नगरिएको बताउनु भएको छ सा। साथ सहमति दराजमा थन्काउनका लागि गरिएको होइन सरकार बनाउने बेला कंग्रेससँग भएको सहमतिबारे ओलीले भन्नुभयो सहमति लागू गर्नका लागि हो त्यसैले कार्यान्वयन गर्नुपर्छ सहमति अनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई गर्ने वा चुनावमा जाने बाहेक विकल्पै नरहेको ओलीले बताउनु भएको छ राष्ट्रपतिले संसदलाई सम्बोधन गरेकाले अनुमोदन भइसकेको र यो विषय टुंगिसकेको कंग्रेसले तर्क गर्दै आएका बेला एमाले त्यो अडानबाट पछि नहटेको ओलीले प्रश्न पार्नु भएको छ सा। साथ बोधे सहमतिमा राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने उल्लेख गरिएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उहाँसँग नेपालको आन्तरिक राजनैतिकको विषयमा कुरा गर्न नहुने बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले हिन्दू राष्ट्र राज धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएकाले त्यसमा भारतीय प्रधानमन्त्री मोदीसँग कुनै कुरा गर्न नहुने स्पष्ट पार्नुभयो मोदीको भ्रमणको बेला नेपालले राजनैतिक विषय छाड़ेर आर्थिक विकासको एजेण्डालाई अघि सार्नु तर्क गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले भारतले अहिले नेपाललाई उच्च प्राथमिकतामा राखेकाले भर्मणले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो अध्यक्ष थापाले मोदीले छिमेकी भन्ने अवधारणा ल्याएकाले आसन भ्रमण समस्या समाधानको विन्दु हुन सक्ने दावी गर्दै संसदमा मोदीले गर्ने सम्बोधनमा भारतीय धारणा र एजेण्डा अर्थात नेपाल प्रतिको नयाँ भिजन सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभयो नेपाल भारतबीचको सम्बन्ध बहुयामिक भए जस्तै समस्या पनि बहुआयामिक नै भएको भन्दै त्यसको समाधानका लागि नेपाल आफैले ने रूट तयार गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो नेकपा माओवादीले भारतसँगको ऊर्जा व्यापार सम्झौताबारे केही भ्रमपूर्ण खबरहरू सार्वजनिक भएको भन्दै त्यसको खण्डन गरेको छ केही संचार माध्यमहरूले भारतसित ऊर्जा व्यापार सम्झौता गर्न नेकपा माओवादी सहमत र सकारात्मक रहेको भनी समाचार सम्प्रेषण गरेको भन्दै पार्टीको ध्यान आकर्षण भएको माओवादीले विज्ञप्ति मार्फत जनाएको छ उसले पार्टीले राष्ट्रिय स्वाधीनताको निम्त निरन्तर संघर्ष गरिरहेको अवस्थामा भारतसँग भएको असमान सन्धि सम्झौताप्रति सहमतिको कुरा गर्नु पार्टीको मूल्य म कल्पना भाग बाहर दावी हाल भारत सरकार द्वारा प्रस्तावित करद्यत क्षेत्र में व्यापार रहयोग संबंधी समझौता रजा मंत्रालय द्वारा तैयार कर प्रस्तावित कर ऊर्जा व्यापार रीमा पार प्रसारण लाइन जड़ान संबंधी समझौता दुवै प्रस्ताव राष्ट्रीय हित प्रतिकूल रहें और जलस्रोत में भारतीय एकाधिकार कायम करने प्रकृति को भाई ती दुवे प्रस्ताव पार्टी सहमत न विज्ञप्तिमा उल्लेख गरिएको छ पूर्व परराष्ट्र मन्त्री तथा मदेशी मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय विदेश मन्त्री सुषमा स्वराजको भ्रमण नेपाली पक्षले तयारी राम्रोसँग नगर्दा असफल हुन पुगेको दावी गर्नुभएको छ रफत संचार क्लबमा बोल्दै यादवले भ्रमणबारे जारी समेत विज्ञप्ति समेत अमृत कुराले भरिएको आरोप लगाउनुभयो उहाँले अर्को नेपाल भ्रमणमा आउँदै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि पूर्व तयारी नगर्ने भने नेपालले कुनै फाइदा लिन नसक्ने समेत राजतन्त्र राज पर्व धार्मिक विधिपूर्वक उत्साहका साथ मनाइरहेका छन् यस पर्वको उपलक्ष्यमा इस्लाम धर्मावलम्बी बिहानैदेखि चोखो भएर नयाँ वस्त्र धारण गरी ईदगाहमा पुगी नवाज अदा गरी एक अर्कामा खुसी एक अर् का, का साथ खुशियाली साटे मनाई विभिन्न ईदगाह तथा मस्जिद में चहल पहल देखलाम धर्म पात्र अनुसार नौ महीना एक महीना का रोजा अर्थ दिनभर उपवास में बसर इस पर्व को शुभारंभ कर गत असार सोलह गतिदि रोजा शुरू भाई सोमवार सांझ चंद्रमा दर्शन करी रोजा पर्व संपन्न भारोजा पर्व का अवसर में क्रण पाठ अल्लाह को यदावत करने झूठ दान करने और शरीर चोखो राखे मनाई पर मा दिन दान गर्ने र मिठो परिकार खाने गरिन्छ यस अवसरमा राष्ट्रपति सहित विभिन्न दलका नेताहरूले पनि शुभकामना दिएका छन् राष्ट्रपति डाक्टर रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली मुसलमान दिदी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ सरकारले भुटानी नागरिक बौद्ध धर्म गुरू कुञ्जीग समरपा रिमोचेको शब नेपाल ल्याउने अनुमति दिएको छ आज बसेको मन्त्री परिषदको बैठकले रिमपोचेको सब ल्याएर काठमाडौँको रानी वनमा अन्त्येष्टि गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजाले जानकारी दिनुभयो यसअघि विदेशी नागरिकको शब नेपालमा ल्याउने व्यवस्था नभएको भन्दै सरकारले अनुमति दिएको थिएन उनका अन्यायीहरूको चर्को दबावपछि सरकारले नीतिगत व्यवस्था मिलाएर सब ल्याउन दिएको हो तिब्बती बौद्ध धर्मका प्रखार व्याख्याता रिम्पोसेको धार्मिक प्रवचनका क्रममा जेठ अठाइस गते जर्मनीमा हृदयघात भएर निधन भएको थियो नेपालमा बाघको संख्या त्रिसठी प्रतिशतले बढ़ेको छ पाँच वर्षको अवधिमा बाघको संख्या बढ़ेर एक सय अन्ठानब्बे पुगेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ सन् 2009 मा नौमा गरिएको गणनामा नेपालका संरक्षित क्षेत्रमा एक सय पच्चीस पाटे बाघ रहेको थियो बाघ संरक्षणका लागि निरन्तर गरिएको अनुगमन वासस्थान तथा आहारको व्यवस्थापन चोरी शिकार नियन्त्रणका लागि प्रभावकारी काम गरेका कारण यो अवधिमा नेपालमा त्रिहत्तरवटा बाघ बढ़ेको छ चितवनमा भने पाँच वर्षको अवधिमा उनातिसवटा बाघ बढ़ेका छन् दुई हजार मा गरिएको गणनामा चितवनमा एकानब्बेवटा बाघ रहेकोमा त्यो संख्या बढ़ेर एक सय बीस पुगेको छ चौथो विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहालय अन्तक्रिया कार्यक्रमको आयोजना गरी बाघ बढ़ेको तथ्याङ्क र बाघ संरक्षणका लागि गरिएका प्रयासहरूको बारेमा जानकारी गराएको छ सन् दुई हजार नौसम्म एक सय पच्चीस रहेको बाघको संख्या सन् दुई हजार बाह्रसम्ममा एक सय छयात्र पुगेको थियो पछिल्लो दुई वर्षको अवधिमा बाइसवटा बाघ बढ़ेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमल जङ कुवरले जानकारी दिनुभएको छ निकुञ्जले गरेको बाघको अनुगमन अनुसन्धान तथा सर्वेबाट चितवन राष्ट्रिय निकुञ्जमा एक बर्दिया राष्ट्रिय निकुञ्जमा पचास बाँकी राष्ट्रिय निकुञ्जमा चारवटा शुक्ला फाटा वन्यजन्तु आरक्षीमा सत्र र पर्सा वन्यजन्तु आरक्षीमा सातवटा बाघ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक ता केन्द्रका प्रमुख डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभएको छ चितवनको नारायणगढमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा मोटरसाइकल पछाडि बस्ने दिवीनगर नौकी बत्तीस वर्षिया मिनाखाँड रहेको जिल्ला प्रधिकारले चितोबनले जनाएको छ ट्रकले ठक्कर दिई घाइते भएकी काँडको उपचारका क्रममा मेडिकल कलेजमा मृत्यु भएको हो चौबीस कोटीबाट पुलचोकतर्फ गइरहेको ना अठार फ नौ नम्बरको मोटरसाइकललाई सुई दिशाबाट गइरहेको ना तीन पाँच नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना दुर्घटनामा पनि मोटरसाइकल चालक मृतकका श्रीमान चौवालिस वर्षीय कण बहादुर खाँड घाइते भएका छन् उनको सिद्धोमन मेडिकल कलेजमा उपचार भइरहेको छ ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् जंगली हात्तीको आक्रमणबाट निजगढ आठको जंगलमा एक महिलाको आज घटनास्थलमै मृत्यु भएको छ आक्रमणबाट रौतहट कनकपुर पाँच कि पार्वती माझीको मृत्यु भएको प्रहरी नायब उपेक्षक विष्णुहरी कोइरालाले जानकारी दिनुभएको छ गाउँदेखि केही पर जंगलमा कर्कलो लिन साइकलमा गएकी माझीलाई हात्तीले आक्रमण गरेको हो गत साता हात्तीले आक्रमण गर्दा बाराको नम्बर वान सोह्रका साठी वर्षीय कुलमान्थिङको घटनास्थलमै मृत्यु भएको थियो उनीसँगै गएका भीमबहादुर योखा मगर पनि घाइते भएका थिए दुई वर्ष यता हात्तीले निजगढ़ ककड़ी प्रसौना टाङ्किया बस्ती कोलहबी सपही लगायतका क्षेत्रमा वित्तन्दा मचाउँदै आएको छ कम्तीमा बाह्रजनाको ज्यान समेत लिइसकेको छ यस क्रममा हात्तीले सयौं विघा भन्दा बढ़ी मकै बाली नष्टेत गरेको गाउँले बताएका छन् गएको सार महिनामा मात्रै तीन सय त्रियासी महिलामाथि विभिन्न प्रकारका हिंसाका घटना भएका छन् महिला पुनस्थापना केन्द्र ओरेकमा दर्ता भएका र विभिन्न राष्ट्रिय पत्र पत्रिकामा प्रकाशित समाचार अनुसार तीन सय त्रियासी महिला विभिन्न प्रकारका हिंसाबाट पीड़ित भएका हुन् घरेलु हिंसा अन्तर्गत श्रीमान तथा परिवारका सदस्यबाट पीड़ित महिलाको संख्या एक रहेको छ यसै आफन्त छिमेकी र शिक्षकबाट बलात्कारको शिखर सत्तालिसजना एक बलात्कारमा पाँच बलात्कारको प्रयासमा नौ महिला बोक्सीको आरोप बालविवाह जातीय विभेदबाट पीड़ित महिला उनाचालिस यौन हिंसामा पन्ध्र हत्या भएका तेह्र हत्याको प्रयास आठ बेचबिखनमा छ बेचबिखनको प्रयासमा अडतिस आत्महत्या गर्नेमा नौ जना र अन्य गरी तीन सय त्रियासी जना महिला हिंसाको शिकार भएका हुन् जिल्ला प्रहरी कार्यले नवलपरासीको गस्ती टोलीले भातबाट अवैध रूपमा नेपाल भित्राइएको दस हजारवटा अवैध कुखुरा र एउटा पिकअप जीप गुटी प्रसौनी टीममा बरामद गरेको छ सा, सही केशवराज बराकोटीको नेतृत्वको गस्ती टोलीले भातबाट अवैध कुखुरा ल्याउँदै गर्दा नु एक नम्बरको जीव सहित कुखुरा बरामद गरेको बरामद गरेको कुखुरा जीपलाई पशु क्वारेन्टाइन महेशपुर पठाइएको प्रहरीले जनाएको छ कुल्ला भारतीय सिमानाका कारण अवैध रूपमा कुखुराका चल्ला भित्रिन थालेपछि प्रहरीले दिनौ जसो कुखुराको चल्ला पक्राउ गर्ने गरेको प्रहरी उप विष्णु हरि गौतमले बताउनु भएको छ पशु क्वारेन्टाइन नभएका चल्ला नेपाल भित्रिने गरेको छ प्रहरीले सीमा क्षेत्रमा निगरानी बढ़ाउँदा यस्ता अवैध वस्तुहरू धमाधम पक्राउ पर्न थालेका छन् अब पालो अर्पण जनावाजमा हिजो हाम्रो प्रश्न थियो धर्म परिवर्तनको विरूद्धमा हिन्दू जागरण नेपालले चलाएको अभियानप्रति तपाईँ के भन्नुहुन्छ ए हिन्दुत्व संरक्षण गर्ने प्रयास बी जातीयता खलबलाउने काम र पश्चिमी संस्कृतिको विरोध तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए हिन्दुत्व संरक्षण गर्ने प्रयास भन्नेमा पचपन्न बी जातीयता खलबलाउने काम भन्नेमा एघार प्रतिशत र सी पश्चिमी संस्कृतिको विरोध भन्नेमा चौतिस मत व्यक्त गर्ने अब धन्य अ छ सन् दुई हजार बाइससम्म नेपालमा बाघको संख्या दुर्बल बनाउने लक्ष्य पूरा गर्न केमा बढी जोड़ दिनु पर्ला ए वास स्थान र आहारा संरक्षण बी जनचेतना अभिवृद्धि र सी चोरी सिकारी नियन्त्रण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 ट्राफिक खबर यति बेला नानगढ हेटौडा बिरगंज सड़क खण्ड खुला नानगढ़ मुगलिन मुगलिन नौबिसे काठमाण्डौ सड़क खण्ड तमौली पोखरा सड़क र नानगढ़ परासी गुटबुद सड़क पनि खुला छन् ट्राफिक खबर को साथ में पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राोन नंबर शून्य मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस गाजामा इजरायल प्यालेस्टाइनीकेको पछिल्लो आक्रमणमा आठ बालबालिका अधिकारीहरूले भने इजरायलले गाजाको सबैभन्दा ठुलो मानेस सिफा अस्पतालमा आक्रमण गरेको बताएका छन् तीन हप्तादेखि जारी संघर्षमा एघार सय बढी नागरिक मृत्यु भएको छ भने त्रिपन्न जना इजरायली मारिएका छन् राष्ट्रसंघका महासचिव आन्की मोन राष्ट्रसंघीय सुरक्षा परिषदले लगायत अन्तर्राष्ट्रिय संघ संस्थालाई युद्ध रोकेर वार्तामा बस्न गरेको लगातारको आग्रह दुबै पक्षले लत्याउँदै आएका छन् यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहले गाजामाथिको आक्रमण अझै लम्बिने भन्दै आफ्ना नागरिक र सैनिकको रक्षाका लागि जस्तोसुकै कदम पनि चालिने चेतावनी दिनुभएको छ संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले गएको वर्ष पनामा नहरमा हतियारसहित पक्राउ परेको उत्तर कोरियाली पानी जहाजको संचालक कम्पनीलाई कालो सूचीमा राखेको छ परिषदको कालो सूचीमा परेपछि ओसन मेरिटाइम म्यानेजमेन्ट कम्पनीको अन्तर्राष्ट्रिय सम्पत्ति रोका हुनेछ भने कम्पनी सम्बद्ध व्यक्तिको भ्रमणमा प्रतिबन्ध लाग्ने जनाइएको छ कम्पनीले संचालन गरेको चोङ यङ ग्याङ नामक पानी जहाजमा सन् दुई हजार तेह्रको जुलाईमा क्युवाको सोभियतकालीन हतियार र लड़ाकू जहाज चिनीको बोरामुनि लुकाएको अवस्थामा पनामा नहरबाट नियन्त्रणमा लिएको थियो राठोसंघको उत्तर कोरियाली प्रतिबन्ध समितिले ओसन मेरिटाइम म्यानेजमेन्ट कम्पनीले हतियार ओसार पसार गर्न मुख्य भूमिका खेलेको र उत्तर कोरियाले राठोसंघको प्रतिबन्ध उल्लंघन गरी हतियार ओसार रणनीति अपनाएको क्युवाले अधिकारीहरूले पानी जहाजमा प्रयोगमा नआएका दुई सय चालिस तन हतियार रहेको ती मरमतका लागि उत्तर कोरिया पठाइएको दावी गर्दै आएका छन् तर राष्ट्रसंघले भने क्युवा र उत्तर कोरियाबीच सैन्य सहकार्य भएको संकेत देखिएको भन्दै दुवै देशले राष्ट्रसंघको प्रतिबन्धको गम्भीर उल्लंघन गरेको टिप्पणी समेत गरेको छ खेल समाचार स्पेनी क्लब रियल मडिड का स्टाइगर पोर्चुगाली खिलाड़ी क्रिस्टियानो रोनाल्डो ने गोल फिफ्टी अवाड़ जित सन् दुई हजार सिजनका चौध पचास जना पचासजना उत्कृष्ट गोलकर्ता मध्ये रोनाल्डो एक नम्बरमा परेका हुन् फुटबल सम्बन्धी वेबसाइट गोल डट कमले दिने अवार्ड रोनाल्डोले प्राप्त गरेको यो तेस्र गुल को तेस्रो पटक हो गोल फिफ्टीको दोस्रो नम्बरमा नेदरल्याण्डसका आर्जिन रोबिन तेस्रो नम्बरमा अर्जेन्टिनाका लियोनेल मेसी चौथोमा जर्मनीका फिलिप लाम र पाँचौं नम्बरमा जर्मनीकै थोमस मुलर परेका छन् अवार्ड पाएपछि रोनाल्डोले उत्कृष्ट खेलाड़ीका रूपमा चुनिनु आफ्नो लागि ेमीको समर्थन बिना आफू यो ठाउँसम्म आइपुग्न बढी पत्रकारको भोटको आधारमा उत्कृष्ट पचास गोल्ड छनौट गर्ने गरिन्छ भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा उठाउने एजेन्डा टुंगो लगाउन सरकारलाई कंग्रेसको सुझाव मोदीको भ्रमणका बारे छलफल गर्न प्रमुख तीन दलको बैठक आज पनि बस्दै राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्नुपर्ने एमाले अध्यक्ष ओलीको जिकिर सरकार गठनका बेला गरेको सात सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड नेपालमा बाको संख्या त्रिसठी प्रतिशतले वृद्धि चितवनमा एक पुग्यो नानगञ्जनमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गयो गाजा क्षेत्रमा भएको पछिल्लो आक्रमणमा आठ बालबालिका सहित तीस भन्दा बढीको मृत्यु आक्रमण अझै लम्बिने इजरायली प्रधानमन्त्री नेतान्याहुको भनाई रेडिटरलाई गोल्ड फिफ्टी साँझ पाँच बजे कर्पण बुलेटिन सकियो सहकर्मी अनितासँगै धुर्वराज विधा नमस्कार शिखर हार्डवेयर रत्नगर एक बकुलर पुराना कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य